लोई लोहिला भने क्या अर्थ त छैन केही न के श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव श्रीकृष्ण गोविन्द hey krishna gobinda hare murari <Santhi> hey narthan narayan vasudeva hey krishna gobinda hare murari hey narthan narayan vasudeva shri krishna gobinda hare murari नारा, श्री बाल मुकुन्द भगवानको श्री कृष्ण चन्द्र भगवानको यसरी जसको तन मन सारा रङ्गिएको थियो भगवान कृष्णको भावनामा कृष्ण भावना भावित भनेर जसको जीवनका क्षण क्षण पल पलका भक्तहरूलाई देवारले आफ्नो भक्ति सूत्रमा सम्झिनु भएको छ भगवान श्रीकृष्ण गाई चराउन जानुहुन्थ्यो वनमा गोपिकाहरू भेला भए ओरपरका छर छेमेकका अनि एक ठाउँमा भेला भएर कृष्ण कीर्तन नै कृष्ण चिन्तन नै गरिरहन्थे एउटी गोपिका भन्छन् हेरो सखी यदि कसैका आँखा छन् भनेर मान्ने हो भनेदेखि तिनैका आँखालाई आँखा, आँखा भन्नुपर्छन् जसका आँखाले भगवान श्याम सुन्दरको बलदेवजीको गाई चढाउन गएको बेलाको जोडीको दर्शन गर्न पाएका छन् जसका आँखाले श्री श्याम सुन्दर ब्रजेन्द्र नन्दन श्याम सुन्दर विषभानु नन्दिनी श्री राधाजी उहाँहरूको जोडीको दर्शन गर्न पाएका छन् अक्षणवताम फल वास्तवमा तिनी आँखा भएको भन्नुपर्छ यदि आफ्ना आँखाले प्रभुका यी जोडीहरूको सौन्दर्यको रसपान गर्न मिल्दैन पाउँदैनन् भने पाइँदैन भने ती आँखा आँखा होइनन् ती त मुजुरका पुहाँका टिका मात्रै हेर्ने सखी कति राम्रो कस्तो सुन्दर श्याम सुन्दरको आधरावलीमा बसे बसेर सबलाई अमृतमान गराउने यो वेणु यसले कहाँ यति पुण्य गरेछ कहाँ यति यस्तो अनुष्ठान पुरा गरेछ जसले यसलाई त्यत्रो सौभाग्य प्राप्त हो भगवान्को अधरावलीमा विराजमान हुने अर्की सखी भन्छन् अर्की गोपिका होइन सानो काम गरेका यो वेणुले बाँसको टुक्रो बनेर पैदा भएको मात्र होइन अलिअलि तपस्या गरेका छ यसले हेर यसलाई त छेडिएको छ काटिएको छ कति ठाउँ कति कष्ट परो सपसहेको छ गोप्युल दामोराधर सुधाम सखिभन्दिन ओहो यसले कम कष्ट गरेछ सात ठाउँमा छिद्र बनाएको छ काटिएको छ यसरी खोपिएको छ फेरि यति सबै भइकन पनि म कत्रो पुण्य गरेँ थाहा छ मान्छे एकचोटि चारधाम गएर आयो भने नगएकाहरूलाई सधैँ सुनाइरहन्छ हामी त यसपल्ट चारधाम गए भर्खरै हो हामी आएको चारधाम गयौँ हाम्रो त त्यो तीर्थ भोज पनि बाँकी छ हजुर त्यो चारधाम गएर आफू आउँदा र अरू चाहिँ नगाएकोमा आफूलाई कहाँ कहाँ माथि मानिराखे आउँछ तर जहाँ त्यस्तो देखावा आयो त्यो माथि हुँदै हुँदैन त्यो कहिले त भक्तिले गरेको कुरालाई त्यही पनि सुनाइन्छ मान्छेलाई विज्ञापन गरिन्छ गइयो त गइयो तँ आफ्नो साधन आऊ आफ्नो हृदयमा हुनुपर्छ हामी त यसपल्ट चारधाम गएर <laughs> तर बुझ्दैन मान्छे आफ्नो कुरा आफै समाप्त पार्दैछु है म भनेर बुझ्दैन यसलाई कति पनि अहंकार अभिमान राग रागद्वेष इत्यादि विकारहरू छैनन् सकियो हो। होलो छ यो भित्रबाट खोक्रो छ त्यस्तै होलो मन हुनेहरू रागद्वेष नभएका विकार केही नभएका मनहरू हुनेहरू नै त भगवान र प्यारा नि होइन र निर्मल मन सो सो मोहे मोहे मोहे पावा, मो पावा, जान, कपट छाल, भगवान् भन्नु छ मलाई त निर्मल होलो, कुनै कपट छल छिद्र केही नभएको रागद्रेसाबाट मुक्त मन जसको तिनी प्यारा हुन्छन् निर्मल मन जन सो मोहे भावा मोहे कपट छल छिद्र नभावा भगवान् पनि त्यसै भन्नु त्यसैले हेर सकि यो वेणुले कम सौभाग्य पाएको छैन कम साधना गरेका छैन यसले कति छेडियो कति काट्यो कति तापियो यो त्यसपछि बेणु भन्ने सौभाग्य यसलाई मिलेका छ त्यही पुण्यले त्यति भइकन आफ्नो मनमा कुनै गिर्खा गिर्खी कपट छल छाम छ मन भएको हुनाले त्यो सौभाग्य अर्की सखी भन्छ हरे हेर आज वृन्दावन कति सुन्दर लाग्छ वृन्दावन सखिभति श्याम सुन्दर हजराबलीमा बेणु बजाउँदै राखेर रा बेणु बजाउँदै प्रवेश गरिसक्नु भएको छ वृन्दावनमा जहाँ बेणु बजाउनु भयो गोविन्द मृत्यमेन्डलका परम मित्र मुजुरहरू हेर माथि निला निला मेघ मण्डल देखेर पखेटा फैलाइ फैलाइ सरो सर पखेटा नचाइ नचाइ जय हो जय हो जय हो भनेर बोलेका हेर परतान्य समस्त त्यो छटा देखेर त्यतिकै आनन्दित भएर सारा त्यहाँका प्राणीहरू वरपरका प्राणीहरू धन्य धन्य मान्दछन् आफूलाई बेणु धन्याश मतर्णुचित प्रणयाबलोकै जब श्याम सुन्दरको बेणुनाद हुन्छ सखि हो यिनीहरूलाई मूढमति भनौँ जडमति भनौँ मृगिणीहरू जड जीवन मत जड जोमा तर जहाँ बिण्ड बजु श्यामचन्द्रको एक टक टाएर त्यतैतिर श्यामचन्दीहरू घाँस निष्णहा जोडीहरू ढाली मृग पोथी मृग सबै मृगिणीहरू मृगहरू सबै एकक भएर समाधि लगा जस्तो गरेर कान ठाडा पारेर सुन्छन् हेर्छन् कस्तो सुन्दर छम सुन्दरको छटा आफ्नो तटमा आइपुगो माथि तटमा रहेका श्याम सुन्दरको छाया आफ्नो जलभित्र पर्यो आफ्ना तरङ्गहरू भित्र पर्यो यमुना महारानी गरेर समुत्त पुटै यी गौ माताहरूको हालतेर गाईहरूको गास चरे चरे चरे अनि चपाउन थाले उतातिर श्याम सुन्दरको बेडोनाथ भयो अब निटक भएर कान ठाडा पारे रहेर हेर्छन् त्यो आनन्द र स्पान अनि बादहरू साबास् नय कवलास्थुर गोविन्द आँखाभरि आँसु पारिया छन् गाईको दुध पान गरेका छन् मुखले आफ्ना आफ्ना आमाहरूको तर निल्न बाँकी छ मुखैमा त्यो सबै निल्न बिर्सेर वेणुनाथको आनन्द लिन्छन् बाद छ यिनलाई जड जीवनका कसरी भन्ने हामीले हेर सम्पूर्ण वृक्षलता वनस्पतिहरू प्राणी मात्र सबै भगवान् श्याम सुन्दरमा तल्लीन भएर यसरी रसमान गर्दछन् का एक पी अर्पिन्न प्रसंग संबंधी का मुरली कात्मिकाणी तद तद सस्मरू तक मन नृष्णमय बनियाला चर्चा संसारी मान्छेले बुझेकै हुँदैन कुरा त जीवन जिएकै हुँदैन मानव जीवन जिएको त होइन संसारी भइसकेपछि त भेट भयो कि साँच्ची केटाकेटी कति भयो यहाँका भक्त भक्तन भा, कि भक्तन भा, से जब भक्त मिले त चले श्री हरि की बात भक्त भक्त भेट भयो भने परमार्थको बाटो बुझेकाहरूको भेट भयो भने मन्दिर बन्ने सुसार चल्दै थियो मन्दिर बनिसक्यो होला हो कि सत्सङ्ग हुन थालो त्यहाँ महात्माहरूका चर्चाहरू सुन्न पाइने अवस्था भयो अब त्यो गाउँमा भनेर उता परमार्थपट्टिकै कुरा चल्छन् संसारी भइसकेका मान्छेका कुरा भेट भयो अरे भनेदेखि त्यही संसारतिरै हुन्छन् साँच्चै फलानाको बिहे भयो केटाकेटी कति भए यस्तै खाला खालको कुरामा हराएर जिन्दगी सम्पूर्ण जिन्दगी संसारकै चिन्तन संसारकै कुरा परमार्थपट्टिको रतिभर छुत पनि छैन मनलाई त्यस्तो भएर बित्त छन् गोपिकाहरू तन्मनस्कालापा तद्विचेष्टुणा नै गायन्थ्यो नात्मा गणी त्यस्ता थिए मोहनको मन्त्र झैँ बदा आउ सखिज वृन्दवनमा सुनौँ बाँसुरी तीर्थ हसिलो बदन कृष्ण हाम्रा, हाम्रा हर नित नम का त्यो ृन्दवनमा सुनौ बाँसुरी को कहर घरको कर थप न सकि चै न सखी बसनु के गरी अन्तु कि गो धन ऊ नै हुन् के गरी aushakhi dong din na ban ma sunau vaasu